थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लूब्लू रेडियो इन्टरनेट अर्पण एनपी मार्फत एकै साथ रहनु भएको अपरा चार बजेको तपाईलाई स्वागत छ अनिता अरियाल व्यवस्थापिका संसदले वीर अस्पतालमा उपचार गराइरहेका गोर्खा फूजेलका अधिकारी दम्पतिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन सरकारलाई ध्यानकर्षण गराएको छ संसदमा केही सभासदले अधिकारी दम्पतिका बारेमा कुरा उठाएपछि सभामुख चन्द्र नेगमाङले स्वास्थ्य अवस्था बारे संसदलाई जानकारी गराउन र वहाँहरूको स्वास्थ्यको ख्याल गर्न सरकारको ध्यानकर्षण गराउनु भएको हो गोर्खा फूजेलका नन्द अधिकारी र गंगामाया अधिकारी आफ्ना छोरा कृष्ण अधिकारीको हत्यारामा संलग्नलाई कार्यवाहीको माग गर्दै वीर अस्पतालमा अनशन बसिरहनु भएको छ बैठकमा परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले भारतीय विदेश मन्त्रीको नेपाल भ्रमण र भएका सहमतिका बारेमा संसदलाई जान, जानकारी गराउनु भएको छ यस अघिको बैठकमा संसदले सरकारलाई भ्रमण र भएको सहमतिका बारेमा संसदलाई जानकारी गराउन निर्देशन दिएको थियो त्यस्तै मन्त्री पाण्डेले भारतीय प्रधानमन्त्रीको अठार र उन्नाइस गते हुने नेपाल भ्रमणका बारेमा पनि जानकारी गराउनु भएको छ वहां दोसरो संविधान सभाको को चुनाव पक्ष स्थायी सरकार भाग भारतीय प्रधानमंत्री संघ को भेट में मुद्दा सशक्त रूप में राखने दिने दीति अनुसार दुई देश को संबंध अज हुने भाई वहां भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबीच एकला एक्लै भेट हुने बताउनु भएको छ यस्तै मोदीले संसदलाई सम्बोधन गर्ने र पशुपति दर्शन गर्ने कार्यक्रम पनि रहेको पाण्डेले बताउनु भएको छ उहाँले दुई देशबीच हुने सहमति संयुक्त प्रेस विज्ञप्ति मार्फत सार्वजनिक हुने बताउनु भयो मोदीको भ्रमणका क्रममा हुने सम्झौताका बारेमा प्रमुख दलसँग राष्ट्रिय सहमतिका लागि सरकारले छलफल पनि चलाइरहेको जानकारी पाण्डेले दिनुभयो थारू तराई पार्टीका सभासद गोपाल दहीले थारू समुदायका छ लाख जन, जनामा रगत सम्बन्धी रोग सिक्लेस एनिमिया प्रकोप देखिएको भन्दै व्यवस्थापिका संसदमा जरूरी सार्वजनिक महत्व प्रस्ताव पेश गर्नु भएको छ पूर्वदेखि पश्चिमसम्मका थारूहरूमा महामारीको रूपमा सिकल सेल एनिमिया देखिएको भन्दै उहाँले यो रोग नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गर्नु भएको छ यो रोग लागेका मानिस र उनीहरूले जन्माएको बच्चाको कम उमेरमै मृत्यु हुने र बाँचे पनि बढीमा 40 वर्ष मात्रै बाँच्ने गर्दछन् यो उपचार गर्ने विधि अहिलेसम्म नेपालमा उपलब्ध भएको छैन त्यसैले यस रोग लागेको यकिन गर्न पनि रगत भारतमा लगेर परीक्षण गर्नुपर्ने बाध्यता रहेको सभासद थारूले बताउनु भएको छ कुल थारूको कुल थारू संख्याको तीस प्रतिशत थारू यो रोगबाट पीड़ित भएका छन् वंशानुगत रोगका रूपमा रहेको यो रोगबाट लाखौं प्रभावित हुन सक्नेतर्फ उहाँले सचेत गराउनु भएको छ थारू समुदायमा मात्र देखिएको यो रोग नियन्त्रणको लागि राज्यले तत्काल आवश्यक कदम चाल्नुपर्ने उहाँले बताउनु भएको छ यो रोग अहिले थारूलाई मात्र लागेको र थारूको मात्र समस्या भएको भन्दै उहाँले गैर थारू, थारू सभासदलाई पनि यो विषयमा आवाज उठाउन आग्रह गर्नुभएको छ वहाँले यो महामारीको बारेमा जानकार भएर पनि सरकारले बजेट विनियोजन गर्दा रोग नियन्त्रणको लागि एक रूपैयाँ पनि बजेट विनियोजन नगरेको प्रति सरकारको ध्यानकर्षण गराउनु भयो संविधानका विवादित विषयमा सहमति जुटाउन गठित संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले यसअघि सहमति भएका विषयलाई पूर्णता दिन उपसमिति गठन गरेको छ आज बिहान सिंहदरबारमा बसेको बैठकले आठ सदस्यीय उपसमिति गठन गरेको समितिका एक एकनाथ ढकालले बता उपितिले पहिलेका समितिलाई पूर्णता दिनेछ यसैबीच संविधानसभा बाहिर रहेका दलहरूसँग वार्ता गर्न गठित उपसमितिले आजको बैठकमा वार्ताको प्रगति प्रस्तुत गरेको छ उपसमितिले केही दिन अघि पूर्वी नेपालमा क्रियाशील विभिन्न समूह तथा दलहरूसँग वार्ता गरेको थियो समितिको बैठकले वार्ता सकारात्मक भएको भन्दै वार्तामा आउने सबै समूह र दललाई धन्यवाद समेत दिएको समिति सदस्य लक्ष्मणलाल कणले बताउनुभयो गिनियाको राजधानी कोनाक्रीको समुद्र किनारमा आयोजित एक कन्सर्टमा भागदौड मचिदा कम्तीमा चौबिस जनाको मृत्यु भएको छ रमजानको अन्तिम दिन ईद मनाउन आयोजना गरिएको कार्यक्रममा भागदौड भएको हो गिनियाका राष्ट्रपतिको कार्यालयले घटना दुःखद भएको भन्दै साता राष्ट्रिय शोकको घोषणा गरेको छ घटनामा मृत्यु हुने मध्ये किशोरी रहेका छन् अफ्रिकी मुलुकलाई लाइबेरियाले घातक इबोला भाइरसको महामारी फैलिएपछि फुटबलसँग सम्बन्धित सबै खाले गतिविधिमा रोक लगाएको छ भाइरस फैलनबाट रोक्ने प्रयासहरू फुटबलसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको त्यहाँको फूटबल संघले जनाएको छ फूटबलमा एक व्यक्ति अर्को सम्पर्कमा आउने र उनीहरूमा आउने पसिनाका कारण सजिलै रोग फैलन सक्ने सम्भावना देखिएकाले फुटबलमा रोक लगाइएको लाइबेरियाली फुटबल संघका अध्यक्ष मुसा हसन लिबिटीले बताउनु भएको छ खेलका बेला समर्थकको पनि भीड़ लाग्ने र रोग फैलन सक्ने जोखिम भएकाले खेलाड़ी मात्रै नभई समर्थकको सुरक्षालाई पनि ध्यानमा राखेर यस्तो निर्णय गरेको बताउनु भएको छ अध्यक्ष बिलिटीले अगस्त र सेप्टेम्बरमा लाइब्रेरियाका लागि तय भएको भ्रमण रद्द गर्न विश्व फुटबल महासंघलाई पनि आग्रह गरिएको बताउनुभयो यी बोला भाइरसका कारण लाइब्रेरियामा एक सय ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ यर लग्न करे बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच पिंसठी दु सौ नब्बे रंग रोग सेटरी टॉयलेट बाथरूम का फिटिंग सामन दक्ष पलम्बर पेट्रोल को व्यवस्था का